सोच्छु सबको कसरी सपना साकार हुन्छ सोध्छु सबको कसरी सपना साकार हुन्छ एउटा मान्छेमा मां एउटा भिन्दै संसार हुन्छ हरेक सवाल जवाफ आफूभित्र छ बुझे हरेक सवाल जवाफ आफूभित्र छ बुझे रोदनको गाला रेट्ने कलाको धार हुन्छ एउटा मान्छेमा मां एउटा भिन्दै संसार हुन्छ खुसी छु भन्ने झुठो त्यो अहम उतारी फाले खुसी छु भन्ने झुठो त्यो अहम उतारी फाले सपथोक होला नहोला जिउनुको सार हुन्छ एउटा मान्छेमा एउटा भिन्दै संसार हुन्छ एउटा चित्र पछाडि अर्को चित्र छ पक्कै एउटा चित्र पछाडि अर्को चित्र छ पक्कै जन्मिनु पहिले हिरा त्यो नि अंगार हुन्छ एउटा मान्छेमा एउटा भिन्दै संसार हुन्छ मान्छेको मस्त मनले मर्ममा मानव माने मान्छेको मस्त मनले मर्ममा मानव माने कौडी नहोस् खल्तीमा दौलत सुमार हुन्छ सोच्छु सबको कसरी सपना साकार हुन्छ एउटा मान्छेमा एउटा बिन्दै संसार अर्काखाँचीको शीतगंगा नगरपालिका बाह्रका रूपेश अन्जानको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिपुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष र म अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्री उज्यालो रेडियो नेटवर्कको रात्रिस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँले पठाउनुभएका गजलहरू वाचन नगरेको धेरै भयो तपाईँले इमेल मार्फत पठाउनुभएका गजलहरूको वाचन गर्दै सुमधूर हिन्दी उर्दू गजलहरू प्रस्तुत गर्नेछु कार्यक्रमको शुरूआतमा जगजित सिंहको आवाजमा राख्छु प्यारका पहिला प्यार का पहला खत लिखने लिखने में में वक्त वक्त तो लगता है प्यार का पहला खत लिखने में वक्त तो लगता है नए परिंदों को वक्त त लगदाै प्यार त पहला खे वक्त त है की बात, नहीं, उनके दिल तक जाना था। की बात नहीं थी उनके दिल तक जाना था जानम्बी दूरी तय में वक्त त लगदा लम्बी दुरी तय गर्ने वक्त त है प्यार का पहला खत लिखने वक्त त है हो या डोरी गाठ अगर लग जाए तो फिर कृष्ठ हो या डोरी लाख करें कोशिश खुलने में वक्त तो लगता है लाख कोशिश खुल वक्त तो लगता है प्यार का पहला खत लिखने वक्त तो लगता है जखमे ढ लखम त घर नक्त त लगता गहरे को भरने वक्त तो लगता है प्यार का पहला खत लिखे वक्त तो लगता है नए त लगदा नदो वक्त तो लगता है अर को कारण बगर में झरे प्रिया अरू को कारण बगर में प्रिया, मलाई हो प्रिया मैं न गचगछाऊ मरे लाश हो प्रिया भिंदी क भने आफन्तैले चिन्दिनँ भनेर किन यो स्वार्थी ठाउँमा अलपत्र परेको लास हो प्रिया मलाई नचलाउ म मरेको लास हो प्रिया ऋण तिर्न बाँकी छ भने माग्ला कसैले ऋण तिर्न बाँकी छ भने माग्ला कसैले म ऋण दुनियाँको तिरिसकेको लासौ प्रिया मलाई नघचघ्याउ मरेको लासौ प्रिया कसैले साथ दिँदैन दुःख पर्दा ताली पिट्छन् अरे कसैले साथ दिँदैन दुःख पर्दा ताली पिर्छन् वास्ते वास्तै नगर तिमी दुःख टरेको लासो प्रिया मलाई नघचकछ्याउ म मरेको लासो प्रिया बगरमा गिद्धहरूको आहार भए निर्जीव भए बगरमा गिद्धहरूको आहार भए निर्जीव भए तिम्रो यादमा बेहारिसे ठहरेको लास प्रिया मलाई नघचकछ्याउ म मरेको लासो प्रिया तिमी बसाई सर बिदा लिएर भन्थ्यौ तिमी बसाई सर विदा लिएर भन्थ्यौ तिम्रै कुरामा बसाई सरेको लास हो प्रिया अरूको कारण बगरमा झरेको लास हौ प्रिया मलाई नघचकच्याउ मरेको ला नारायण सिटौलाको गजल थियो यो यसलाई मैले वाचन गरेँ नारायण सिटौलाले धेरैवटा गजल पठाउनु भएको थियो फरक फरक इमेलमा एकैपटक कृपया त्यसरी पठाइदिनु भयो भने मैले एक दिनमा एकपटक ल्याउँछु र त्यो तल तल छुट्दै जान्छ त्यो भएर केही ग्याप राखेर रा, फेरि फेरि पठाउनुहोला राम्रो कोसिस छ नारायण सिटौलाजी तपाईँको आउँदा दिनहरूमा पनि राम्रो लेख्नुहोला कृपया अर्कोपटक गजल लेखेर पठाउँदा आफ्नो ठेगाना लेख्न नबिर्सनुहोला मसँग नाम र ठेगानासहितको एउटा रात्रिपन्थन गन्थन लेखिएर पठाइएको पुरानो बुलबुलियनको पत्र छ म यसलाई प्रस्तुत गर्छु कास्की घान्द्रुकका रूप रसाइली विश्वकर्म लेख्नुहुन्छ प्रिय बुलबुल लामो समय भयो तिमीलाई पत्र नलेखेको मतलब धेरै भयो तिमी मार्फत उसलाई सुन्न नपाएको पनि तिमी प्यारो हौ या ऊ छुट्याउन सक्दैन तिम्रो तिम्रो ठेगानामा उसलाई सम्बोधन र सम्झेर पत्र पठाउँछु प्रिय बुलबुल तिम्रो सुमधुर आवाजमा यी शब्दहरूलाई यो सुनसान रातमा उसलाई नछोइकन उसको खिल्लामा छोडेर आउनु रूप्रसईली विश्वकर्मा अगाखन हिय लेखक तिम्रो लेख को अदृश्य प्रशंसक हो बुलबूल मार्फत न सुने धे भर हिजो लामो समय पी सामाजिक संजाल मार्फत पढ़ना पाये तिम्रो पछल् लेख पढ़े ती शबर को विशाल सागर उमक सकता लेखहर में कति शक्ति भारत प्रश्न कत स्वयं लेखक लेख को पात्र पटक पढ़ना मनला अर्थ पढ़े कल दीद मर्द निके एक तिमी समझी लगे धेरै पटक तिम्रो इनबक्समा पुगे तस्विर पठाउन हेर्न मन भयो भनी टाइप गरे तर सेन्ड बटन थिच्न जति गाह्रो लाग्यो लागेन त्यति गाह्रो लेखेको मेसेज सर र डिलिट गर्न तस्विर पठाऊ भनौ भने तन प्रेमी सोच्ने हो कि भन्ने लाग्ने नानाथरी सोच्दै चुपचाप हृदय अठ्याएर बसे सम्झनालाई त्यही हृदयमा कोचे हृदयमा कसैप्रतिको सम्झना प्रेम समर्पण विश्वास ज्यादा कोच्यो भने आँसु बन्दो रहेछ लाग्यो हृदय यसरी नै सबो तिम्रा प्रेमिल चीजहरूले भरियोस् तिम्रो तस्विर तिम्रो स्वर तिम्रो लेख तिम्रो शब्द र तिम्रो व्यवस्था लेखेको छु सीमामा राख्न चाहने बाँध्ने शंका गर्ने जे भने पनि आफ्नैलाई रहेछ तिमी त प्रिय लेखकमा तिम्रै पाठक भन्ने कमण्डले यो या तिमीप्रतिको अटुट प्रेमले हो अझै तिमी यस्तो भइदिए निखारिए भन्ने लाग्ने अक्सर अधिक मनपर्ने कुराहरू गल्तीहरू नदेख्ने मानव आँखा तिम्रो उही लेखमा गल्ती देख्यो त्यति मात्र होइन तिमीमा अब्बलता सक्षमता चाहे र लामो वक्तव्य पठाए जो तिम्रो लेखभन्दा एकमुठी शब्द मात्रै कम थियो कर्म र फलको आशा नगर भनेर तिमीले यो वाक्य बारम्बार दोहोऱ्याउने गरे पनि अहिलेका हामी तत्काल रियाक्सन चाहन्छौ यहाँ धेरै समस्याहरू हल नहुनुको कारण घट्दा घट्दा पनि घटना घट्नुको कारण स्पष्ट नआउनु पीड़क घटनाले भन्दा घटना घट्नुको कारणले आधा हुन्छ मतलब हामी दुख्छौ एक कुराले अन्तमा भनिदिन्छौ अर्को वाहना बनाउन मानवसँग सकिन्न प्रिय लेखक शब्दहरूको आयु लामो हुन्छ शब्दहरूसँगको प्रेम उस्तै भयानक हुँदो रहेछ शब्दहरूसँगको यात्रा र शब्दहरूको स्पर्शमा लट्ठिने स्वभाव आफ्नै जीवनसँगको खेलबाड हो म जस्ता शब्दप्रेमीका लागि किनकि म मा हर मानवता तिमी खोजिरहेछु म मानवमा तिम्रो जस्तो प्रेम खोजिरहेछु लेखेको छु नि तिमी खोज्दै भौतारियोको नमिठो पागलपन कुनै कुनै शब्दहरू केवल लेखिँदा ना रहेछन् नाम दिएर रंगीन गाताले छोपेर जीवनाकार दिन नसकिने रहेछ कतै सुदूरको भीरमा खाली खुट्टा दैनिक जीवनको कविता गाइरहेको अनपढ कवि जस्तो एकदिन उसका जीवन कविताहरू जीवनसँगै ढलीजान्छन् मान्छेहरू मर्छन् तर लास कहिले नमर्दो रहेछ लासहरू त पानीमा बग्न सक्छन् आगोमा जल्न सक्छन् हावामा विलिम हुन सक्छन् मा रूप र शैली विश्वकर्माले कास्की घान्द्रोकुवाको घर यो लेखेर पठाउनु भएको थियो रातृगन्धन शैलीको पत्र मैले यसलाई वाचन गरेँ र अब म योसँगै जोडेर सुनाउँछु एउटा गजल सम्भवत यो पत्रलाई पनि मिल्द खाल को सा, मिताली सिंह को आवाज में बक्ने तन्हा कर डाला तो गम ना कर। नेता पाइला नजिक हुनलाई यो धनसँग एक पाइला नजिक हुनलाई यो धनसँग मैले हर दिन खेल्नुपर्छ आफ्नै जीवनसँग उही नै हो सफलताको शिखरसम्म पुग्ने उही नै हो सफलताको शिखरसम्म पुग्ने जो कहिल्यै डराउँदैन बाधा अर्चनसँग तिमीले दिएको आँसु पुछेरै फाटी गयो तिमीले दिएको आँसु पुछेरै फाटी गयो राख्न सकिएन चिनो रूमाल जतनसँग मैले हर दिन खेल्नुपर्छ आफ्नै जीवनसँग त्यही हो उसको प्रेमिका खोसेर लैजाने त्यही हो उसको प्रेमिका खोसेर लैजाने त्यसैले त ऊ खुब डराउँछ बिहेको लगनसँग मैले हर दिन खेल्नुपर्छ आफ्नै जीवनसँग तिमीसँग त बस जलाउने ताकत थियो तिमीसँग त बस जलाउने ताकत थियो सँगै जल्ने ताकत रहेछ मात्र कफनसँग मैले एक पाइला नजिक हुनलाई यो धनसँग मैले हर दिन खेल्नुपर्छ आफ्नै जीवनसँग गोर्खाबाट दिनेश मोडवरीले पठाउनु भएको गजल थियो यो मैले यसलाई वाचन गरे अब एकैछिनमा राजापुर पाँच वसन्त बर्दियाबाट पठाइएको गजलतिर लाग्छु यसमा श्याम श्वेत विश्वकर्मा लेख्नुभएको छ नाम प्रेषकले दिनु श्रद्धाञ्जली दुई थोपा आँसुहरू खसाइदिनु तिम्रै खुशीको लागि त्यागेको देह छ बिदा तिम्रो अन्तिम शब्द थियो तिमी मरे खुशी मिल्छ चा। तिम्रो चाहना पूरा भएको छ अब मुस्कुराइदिनु तिम्रै खुसीको लागि त्यागेको देह छ विदाइदिनु तिमी मरेको को दिन खुशी मिली छिन् प्रियामी मरे को दिन खुशी मिली छिन् प्रिया मलामी हो मृत्यु को खबर उनका सुनाईद हेनु कम मेरा हेनु क्रेसन कति दुश्मन रहे मेरा भोली अखबार में मेरे मृत्यु को खबर छपाई दिमरे खुशी को लग त्याग को देह छई दू उनको गुनासो थी ये निम्तो दिदा आएन हो उनको गुनासो थियो यो निम्तो दिँदा पनि आएनौ कसरी आफ्नै प्रेमिकालाई बिहेको बधाई दिनु दिनु श्रद्धाञ्जली दुई थोपा आँसुहरू खसाइदिनु तिम्रै खुसीको लागि त्यागेको देह छ उत्पादन सहयोगी सङ्घर्षविष्ट हुनुहुन्छ मछु रातको यो सन्डाटामा बुलबुलको आजको प्रहर तपाईँले पठाउनुभएका गजल र रात्रिगंधन शैली का पत्र भावनात्मक बना क्षण गजल सुना समय मिले of the ecosystem. you could be. ब जो शिकायत कभी कभी करता हूँ जेर लब जो करता हूँ जेर लब जो शिकायत कभी कभी कभी कभी Thank you. सिधा कुरा विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल बुल। मेरो सम्झना यसै कसरी हराउँदो मेरो सम्झना यसै कसरी हराउँदो हो मैले खेल्ने आँगनीले याद गराउँदो हो मलाई सम्झी बा आमा पिर धेरै गर्नुहुन्छ सुकेको बाँसमा घरमुनि कौवा कराउँदो हो मलाई चोट लाग्ने बित्तिकै उता दुखिहाल्छ मलाई चोट लाग्ने बित्तिकै उता दुखिहाल्छ सायद प्यारीको दाहिने आँखा फरफराउँदो घुम्दै फिर्दै गाउँमा तिहार आउँदा घुम्दै फिर्दै गाउँमा तिहार आउँदाखेरि बहिनीको घरमा आगो भर बार हो कपाल कोर्दा सपनामा कागियो खस्यौरे कपाल का कोर्दा सपनामा कागियो खस्यौरे कठै हजुरआमाको मन कति डराउँदो मेरो सम्झना यसै कसरी हराउँदो हो मैले खेल्ने आँगिनीले याद गराउँदो हो चितगंगा अर्घाखाँची घर भई अहिले अस्ट्रेलिया बस्ती आउनुभएका रमेश अधिकारीको गजल यो यसलाई वाचन गर्दै बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ मैले बुलबुलमा आज गजलहरू अलिक धेरै लिएर स्टुडियोभित्र पसिसकेको छु यी गजल नछुट्याइकन वाचन गरेर फर्कने रहर्छ दस बजे अगाडि नै सकाइसक्नुपर्ने भएको हुनाले मैले पछिल्लो मिसरे सानीलाई पढिसकेपछि फेरि माथि मत्लाको मिशर यसीलाई दोहोराइरहेको छैन आशा छ तपाईँले यसलाई मिठो गरी नै मान्नुहुनेछ कसैको जितमा कसैको हारमा सकियो कसैको सिजङ्गो जिन्दगी दोधारमा सकियो त्यही मान्छेहरू कानून बनाउँदैछन् आज जसको आधा उमेर कारागारमा सकियो पत्रकारसँगको हिसाब मिलाएछन् सायद पत्रकारसँगको हिसाब मिलाएछन् सायद भ्रष्टाचारको खबर अब अख़वा अखबारमा सकियो देश बनाउने नभए नि छन् धेरै मजदुरको जीवन सम्हारमा सकियो सानालाई अइन ठूलालाई चयन यस्तै रहेछ हाम्रो जुनी हजुरको अत्याचारमा सकियो कसैको जितमा कसैको हारमा सकियो कसैको सिङ्गो जिन्दगी दोधारमा सकियो सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी तीन घर भई अहिले काठमाडौँ पेप्सिकोला बस्दै आउनुभएका सुभाष चन्द्र भण्डारीको गजल भाषण गरे धेरै भएको थियो उहाँले बुलबुलमा गजल पठाउन छोड्नु भएको आज मैं बाचन करें वहां को गजल पाया अब एटा सांगीतिक गजल तिरे तीर लग् मेरी ओना होगा तो क्या कमी होगी बस धूरी बस बसेस जन हो वो ना होगा तो क्या कमी ली है गमै सोना है ही चाँदी है गम ही सोना है गम भोगाुसी भोगी गम, ही सोना है। गम हो तो क्या खुशी होगी बस धगी हो बस घगी हो होगा तो क्या कमी हो न्या उसको सोच उसीको जाऊ मसको सोचौँ उसीको जाऊँ मझिन बन्दगी ऐसी मझिन बन्दगी से हो बस से होगी होगी बस जिन्दी भो बसुरेसी भुन हो त तो क्या त्या कम् बात हो पे जम गई उनके बात हो तो पे जम गई उनके चुप टूटे तो अन कही हो टूटे तो अनकही होगी बसरी जिन्दगी हो बस जगी होन हो होगा तो क्या कमी होन हो तो क्या कमी होगी दुःख बुझे बैंक थियो झुटो कुरा बोल्या छैन दुःख बुझ्ने बैंक थियो झुटो कुरा बोल्या छैन तिमी नै हौ सेयरिङ खाता अन्त कतै खोल्या छैन पारदर्शी गिलासको पानी नै हो शंका किन पियुषरी पिए हुन्छ जहर कतै खोल्या छैन विश्वासको धरोहर मक्किएर ढले पनि बटुलेर रा टुक्रा तिनै अङ्गेनोमा पोल्या छैन फेयर खेल खेल्यौ र त पास दिइरहे सधैँ गोल्डेन बुट पाउने आसमा कसैको पाउ मोल्या छैन समस्यामा अल्झिएर सम्भावना टुटे पनि सहकार्य गर्ने वचन अझैसम्म बोल्या छैन दुःख बुझिए बैंक थिए झुटो कुरा बोल्या ना। छैन तिमी नै हो सेयरिङ खाता अन्तकतै खोल्या छैन रईल खाल गजल झा भद्रपुर नौकी निर्मला पौड़ को गजल थी इस मैं वाचन करें अब अर्क एवं सांगीतिक गजल गई हाल सदमा तुझसे जुदा मैं त ये जु मेक के अब तेरा क्या मैं तो है मुझे तुझसे जुदा जु मैं सिखरा पडा है तेरे ही घर में तेरा वजूद तिखरा पडा है तेरे ही घर में तेरा में वजूद बेकार हर मेर जु मैं में, में तुझे तुझता हौ मैं जानसवा तुल मेर जान किसिया तुलना दुनियाझ पु तेह्र सोचता अब तेरा क्या मैं सदमा तो है मुझे भी कि त तुझ जुदा तुझे मैं से सबक है मेरो से सबक है मेरे दो चार साल उम्र उम्री तुझे बडा मैं हौ मेक सोचता के अब तेरा क्या मैं तो है मुझे भी के तुझे जुदा मैं हवस् यिनै सुमधुर सांगीतिक हिन्दी तथा उर्दू गजलहरू र तपाईँले पठाउनुभएका गजल र पत्रको वाचनसँगै आजको रात्री पछौती बुलबुलबाट उत्पादन सहयोगी संघर्षविष्ट म प्रस्तुता अछुतकी मेरो बुलबुल विदा हुन्छ जाँदा जाँदै सिन्धुली बस्दै आउनुभएका बर्दियाका रबिन कुसमा थारूको गजल वाचन गर्दै शुभरात्री भन्छै कहाँ कहाँबाट आउँछन् अचानक पीर जिन्दगीमा भरिदिन्छ दुःखहरू हालेर पीडाको तीर जिन्दगीमा आँसी खुसी आनन्दको हर्षित जीवन चल्दै गर्दा आँसी खुसी हर्षित जीवन आनन्दको चल्दै गर्दा के गर्छ दैवखै ल्याइदिन्छ अचानक भीर जिन्दगीमा भरिदिन्छ दुःखहरू हालेर पीडाको तीर जिन्दगीमा केसमाथि उठाएर टिको थाप्ने रहर्थियो, थियो केशमाथि उठाएर टिको थाप्ने रहर एयरपोर्ट रोयो मरोएँ झुन्ड्याउनु पर्यो सिर जिन्दगीमा भरिदिन्छ दुःख अरू हानेर पीडाको तीर जिन्दगीमा बुझाइदेऊ कि जस्तो लाग्छ प्यास यो राजधानीको बुझाइदेऊ कि जस्तो लाग्छ प्यास यो राजधानीको हर दिन टिल्पिल्छन् आँखा बढी भो निर जिन्दगीमा भरिदिन्छ दुःख अरू हानेर पीड़ाको तीर जिन्दगीमा हाम्रो सानो बाटिकालाई मिलेर सजाउँला भन्थ्यो हाम्रो सानो बाटिकालाई मिलेर सजाउँला भन्थ्यो खै के रोपेर गयो पलायो अचानक झेर जिन्दगीमा खै कहाँ कहाँबाट आउँछन् अचानक पीर जिन्दगीमा भरिदिन्छ दुःखहरू हानेर पीडाको तीर जिन्दगीमा